अष्टादश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त महादेव राजहंसका राजा भई मानसरोवर पोखरीमा अनेक हंस साथमा लिई चल क्रीडा गरी बसेका थिए त्यस्तै बेलामा विष्णु साह्रै बेगसँग आएकोदेखि हंसरूप श्री महादेव आज्ञा गर्छन् हे विष्णु यस्तो चाँडो बेगले किन म छेउ आयो तिमीलाई कुन कुराको दुःख पर्यो भनी करुणामूर्ति महादेवले आज्ञा गरेको सुनी विष्णु गरुदेही ओर्ली साष्टङ्ग प्रणाम गरी गरे यीश्वर तपाईँ यहाँ आउनु भएपछि जालन्धरले तपाईँको भेषधरी पार्वतीलाई छल्न छल्नाकन कैलाशमा गएछ र पार्वतीलाई देख्ने बित्तिकै मूर्छा भएछ र पार्वतीले मलाई छल्न भनी पापिष्ट जालधरले महादेवको भेषधारी आएको भनी थाहा पाइ त्यहाँ नबसी कसैले नदेख्ने ठाउँमा लुकी मलाई डाक्नु हुँदा म गई सविस्तार बुझी यहाँ तपाईँ भएका ठाउँमा आएको हुँ अब म गई गएँ स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट गराई आउँछु पनि विष्णुले भनेको वचन सुनी महादेवले राजहंसको रूप छाडी आफ्नो रूप भई क्रोधले आँखा राता राता गरी आज्ञा गरे हे विष्णु उसो भए म कैलाश जान्छु तिमी वृन्दा छेउ जाई पतिव्रता धर्म डगाई म छेउ आऊ यस पापिस्त जालन्धरलाई नमारी जिउँदै छोड्ने छैन पनि नारी निभोठीकोले युक्त भई विष्णुलाई भिदा दि त्यहाँदेखि अन्तर्ध्यान भई कैलाशमा पार्वती लुकी लुकिरहेका ठाउँमा गए महादेव आएको पार्वतीले देखि पाओ धोई दण्डवत गरे हे स्वामी भनी जालन्धर आएको वितान्त कहिन् तब महादेव आज्ञा गर्छन् हे पार्वती त्यस जालन्धरलाई नमारी छर्ने छैन विष्णु वृन्दाको सत्य डगाउन गइरहेछन् आउने बित्तिकै युद्ध गरी मारुला भनी भवानी शङ्कर दुवै कुरा गरिरहे ए अगस्त मुनि तहाँ उपरान्त विष्णु जालन्धरको भेष गरी अन्तपुरमा जाँदा भए जालूप श्री विष्णु आएकोदेखि वृन्दाले आफ्ना स्वामी जालन्धर आए भनी ढोकामा आई पाहुध धुवाई भित्र लगी कोठामा राखिन् र वृन्दा भन्न लागिन् हे स्वामी तपाईँले पार्वतीलाई छल गर्न जानुभएको कसो गरी आउनु आउनुभयो पार्वती मभन्दा कत्तिकी राम्री रहेछन् सो कहुँ बन जालन दर भेष तारि विष्णु आज्ञा गर्छन् हे वृन्दा पार्वतीलाई छल गर्न सकिने रहेनछ किनभने पार्वतीका घरभित्र जान लाग्दा ढोकामा बसेका द्वार देख्दैमा म मुर्छा परे ब्यौरी बसेको अघोर मूर्ति द्वार पाललाई पाल देखि राई फर्किआएँ भने वृन्दा छेउ कुरा गरिरहँदा वृन्दाले वृन्दाले यी जालन्दर होइनन् विष्णु जालन्दर भई मलाई छलाएका हुन भनी चिनी अब मैले केई युक्ति गर्नु पर्यो भने हाउ भाउ कटाक्ष गरी विष्णुलाई हातमा लिएँ भन्न लागिन् हे स्वामी म केही भन्छु तपाईँ मान्नुहोला कि भन्दा बेसधारी विष्णुले जे भने पनि मान्नु भन्दा बाचा गराए तब वृन्दाले अरू थोक होइन म नआउन्जेल यहीँ बसिरहनुहोला भनी विष्णुलाई डोकामा थुनी आफू अर्कै घरभित्र गई बसिरहन् वृन्दा अहिले आउलिन भ छैन भरे आउलिन्छैन दुई चार दिन बित्यो तैपनि आएनन् र विष्णु चिन्ता गर्न लागे अब यसै बसिरहँ नै कति दिन बसिरहँ श्री महादेवले के भन्लान् जाउँ भने बाचाले हारियो कसरी जाउँ भनी चिन्तामा चिन्तना गरिरहेका थिए त्यसैमा श्री महादेवले विष्णु भएको यतिका दिन भयो र पनि फर्केनन् भनी ज्ञान दृष्टिले विचार गरी हेरेर पार्वती छेउ आज्ञा गरे हे पार्वती वृन्दालाई छल्न गएका विष्णुलाई वृन्दाले छली ठोकामा थुनिरहेकी कोठामा थुनिरहेकी छ यति भनी आफ्ना मायाले सोह्र वर्षको उमेर भएको अत्यन्त राम्रो भिक्षुक सृष्टि गरी आज्ञा भयो हे बिच्छुक तिमी अन्तपुर जालन्धरका घरमा गए भिक्षा मागी जालन्धरकी स्त्री वृन्दाले कोठामा थुनिराखेका विष्णुलाई मागी ल्याऊ यति महादेवको आज्ञा सुनिहोस् भनी बिक्षुकको वेशधारी उनले जालन्धरका घरमा गई भिक्षा मागे तब वृन्दाले झ्यालबाट हेरिन् र अत्यन्त राम्रो योगीलाई देखी यो योगी अति राम्रो रहेछ यसो राम्रो योगी आजसम्म मैले देखेकी थिइनँ यहाँ मेरा घरमा पनि कहिले आएको थिएन ना, तसर्थ नयाँ यगीलाई भिक्षा दिनुपर्छ भनी भिक्षा लि हे योगी के माग्न माग्नको मनसुभा गरी आयो भन वृन्दाले भन्दा केही माग्न आएको छु दिने भए माग्छु नदिनी भए के मागौँ यति योगीले भन्दा मैले दिनु हुने कुरो मसँग भएको जो जे सुकै मागे पनि दिन्छु भनी बाचा गरिन् र इच्छुकले अरू थोक होइन मल तिमीले थुनी राखेका लाई माग्छु त्यो एउटा देऊ भनी मागे र वृन्दाले मा भन्न लागिन् अब कसो गरौँ योगीले छल गरी बाचा बधाई माग्यो नदिउँ भने बाचाले हारे जे भए पनि बाचा हार्नु हुँदैन भने आफूले कोठामा राखेका भेषधारी विष्णुलाई बाहिर ल्याई योगीलाई दिई पठाइन् एस्ता तरहसँग विष्णुलाई साथ लिई योगी बाहिर निस्कि तहाँदेखि अन्तर्ध्यान भई कैलाशमा गई श्री महादेवलाई सारा वितान्त कहे तहाँ उपरान्त विष्णु बाहिर आई मनमा चिन्तना गर्न लागि अब कसो गरू वृन्दाको सत्य डगाउन भनी आएको उसैद्वारा थुनिएर बस्नु पर्यो महादेवले के भने हुन् भनी गरुडमा सवार भई कैलाश पर्वतमा जाँदा विष्णु गरुडमा चढिआएका गरुडका शब्दले पार्वतीलाई देखि मुर्छा भइरहेको जालन्धार मुर्छाबाट बिउजी के को शब्द हो भनी हेर्दा विष्णुले कैलाशको चर्चा गरी हिँड्दा रहेछन् पार्वतीलाई छल्न सकिने रहेनछ अब त्यहाँ नबसी घर जाउँ भनी जालन्धार आफ्नो घरमा गयो यी अगस्त्य मुनि विष्णु श्री शङ्कर छेउ पुगी प्रणाम गरी एकातिर अलग भइ बसिरहे विष्णुलाई महादेवजीदेखि आज्ञा गरे महादेवजीलेदेखि आज्ञा गरे, गरे सके। सके महादेव हे विष्णु वृन्दालाई छलक गएको यतिका दिनसम्म के गरिरह्यौ वृन्दाको सत्य ढगाउन सक्यौ कि सकेनौ श्री महादेवको यस्तो वचन सुनि विष्णु विन्ती गर्छन् हे ईश्वर तपाईँका आज्ञाले म गएँ वृन्दाले छली म नफर्किउन्जेल त्यही कोठामा बसिरहनु भनी मलाई बाचा गराई बाहिर निस्की वृन्दा आउली भनी बस्दा बस्दा दुई चार दिन बिति गयो आइनँ म बाछाले आउन नसकी त्यसै बसेको थियो पछि एउटा जोगीले साथ लगाई छोडिदिँदा तपाईँको दर्शन गर्न आयो यति विष्णुको वचन सुनी महादेवले ब्रह्मा विष्णु प्रविधि तेत्तिस कोटी देवता एकक्ष गन्धर्व नन्दी भृङ्गी प्रमथण बुध प्रेत समेत गरी आज्ञा भयो हे देवता हो पापिष्ट जालरलाई तिमीहरू गई मारि आओ भनी आज्ञा भयो र सकल देवताले हौस् भनी तयार भए तब महादेवले नारदलाई डाकी हे नारद तिमी गई जालन्धर भन कि तिमीसँग युद्ध युद्ध गर्न देवताहरू आउन लागे तयार हौ यति महादेवको आज्ञा सुनि नार ऋषि हवस् भनी जालन्धरका घर जाँदा भए हे अगस्त्य मुनि जालन्धर पनि कैलाशबाट फर्कि आफ्नो घर गयो वृन्दाले आ स्वामी जालन्दर आएकोदेखि गडा दुवाईभित्र लगि भन्न लागि हे स्वामी पार्वतीलाई छल गर्न जानुभएको कसो भयो भन्दा जालन्धर भन्छन् हे प्रिय त्यो कुरा कहन्छु सुन म यहाँबाट कैलाश पर्वतमा गएँ महादेवको भेष सारी जाँदा पार्वतीले देखिन् र सुनको कमान डलुले मेरो गोडा धुना ढोकामा आइन् मैले देखेँ राम्रीमा ती भन्दा अरु यो पृथ्वीमा उना दुर्लभ छ पार्वतीको मुख देख्ने मलाई होस भएन मुर्छा भई भुइँमा म गिरेको थिएँ पछि चेष्टा भइ उठी हेर्दा पार्वती कता गयौँ थाहा पाएन र फर्किआएँ जालन्दरको यस्तो वचन सुनी वृन्दा भन्छन् हे स्वामी तपाई जानु जानुभएपछि विष्णुले म तपाईँको भेषधारी मलाई छल्न भ गर्न छल गर्न भनी आएका थिए मैले चिनी विष्णुलाई कुठामा थुनी धेरै दिनसम्म राखेकी थिएँ पछि अति राम्रो अपूर्व नयाँ एक जोगी आई माग्दा विष्णुलाई दिई पठाएँ यति वृन्दाको वचन सुनि जालत्यन्त क्रोधित भई हे वृन्दा त्यसो भए पार्वतीलाई छल नगरी छान्ने छैन फेरी जान्छु भने जालन्धर बाहिर निस्कँदा महादेवले पठाएका नारद ऋषि पनि त्यहाँ पुगे र जाल्धरसँग भेट भयो नारदले हे जालन्धर कहाँ जान लाग्यो भनी सोधेर जालन्धरले भिक्षा माग्न जान्छु भनी भन्यो तब नारद ऋषि भन्छन् हे जालन्धर तिमीले किन यस्तो मिथ्या कुरो गऱ्यौ तिमी जान लागेको मैले थाहा पाएँ पार्वतीलाई छल गर्न भनी जान लागेका हौ उहाँ तिमीसँग युद्ध गर्न ब्रह्मा विष्णु प्रवृत्ति सकल देवता आउन तयार भई मलाई खबर पुर्याउन पठाएको हो तिमी अन्त जान पछि नलाग आफ्नो जो चाहिने सरजाम तयार गर भन्दा जालन्तरले त्यसो भए फर्कन्छु भनी फर्कि आफ्नो घरमा स्त्री छेउ नारद आई भनेको कुरा सबै कुरा वितान्त कही अब म लडाइ गर्न जान्छु घरमा सम्भार गरेस् भनी बिन्दा छेउ विदा भई हातमा त्रिशुली आफ्ना सेना जम्मा गरी देवता देवतासँग युद्ध गर्न भनी कैलाश पर्वतर्फ लाग्यो नारदले जालबर दिई फर्की महादेव छेउ पुगी दण्डवत गरी जालन्धरसँग भएको कुरा वितान्त कहे नारदको वचन सुनि शिवले ब्रह्मा विष्णु प्रवृत्ति सकल देवतालाई युद्ध गर्न जाओ भनी विदा दिए यदि श्री महादेवको आज्ञा सुनि सकल देवताहरूले हवस पनि अनेक तरका बाजा बजाई सिं, गर्जी सिंह सिंहनाए बाटोमा दुवै तर्फका सेना भेटी अघोर युद्ध भयो देवताहरूले कल्लो कल्लोल शब्द गरी कराई अघिसरी अनेक अस्त्र शस्त्र प्रहार गरे देवताहरूले प्रहार गरेका शस्त्रले जलन्दरलाई केही गर्न सकेन एकातिर लाग्न गयो यस्तो आफूहरूले प्रहार गरेको शस्त्रले केही गर्न नसकेको देखि ब्रह्मादिहरू दिक्क भई आफ्ना शस्त्र अस्त्र अस्त्र झिकी चुप लागिरहे तब वैकुण्ठ विष्णु महाक्रोधित भई पञ्चजन्य शङ्ख बजाई कमोदकी गदा घुमाई प्रहार गर्न लागे त्यो गदाले पनि जालन्धरलाई छुँदै छोएन फेरि इन्द्र क्रोधित भए वज्र हातमा लिई प्रहार गरे वज्रले पनि केही गर्न सकेन जालन्धरले नटेरी एउटा त्रिण जतिको पनि नमानी चुप लागिरह्यो आफ्ना आफ्ना शस्त्र अस्त्र बराबर देवताहरू छोड्दै थिए केही शिव नचल्दा ना भैकुण्ठ नारायणले ना अब एस्ता गीतले भन पनि महादेव छेउ गए हे ईश्वर जालन्धरलाई मार्न हामीले सकेनौँ बिना तपाईँले दोस्रो दोस्रो अर्काको सामर्थ्य छैन तपाईँले जानु तपाईँले जानु पर्यो यदि विष्णुको वचन सुनि महादेव आज्ञा गर्छन् हे विष्णु जालन्धर कि स्त्री ब्रिन्दाको पतिव्रता धर्मले जालसर्थ तिमीले आफ्नो मायाले छोपी जालन्दरको भेष गरी अन्तरपुरमा गई हल गरी वृन्दाको पति व्रता धर्म नष्ट गराऊ म है जालन्धरलाई मार्छु मार्छु भनी आज्ञा हुँदा विष्णुले हवस् भनी महादेव छेउ विदा भई जालन्धरको भेष लि माया हातले त्रिसुल समाई दाइना हाते डमरु बजाई विष्णु मायाले छोपी जालन्धरको घरमा पुगे वेशधारी नकली जालन्धर आएको वृन्दाले देखी हतपताई पाउ धोइदी कोठामा लगी आसनमा बसाली विनति गर्न लागिन् हे स्वामी महादेवसँग युद्ध गर्न जानुभएको कसो गरी आउनुभयो भनी सोधिन् तब जालन्धर रूप विष्णु आज्ञा गर्छन् हे प्रिय महादेवसँग युद्ध गर्दाको थकाइमारु पनि फर्किआएको हुँ भोक लागिरहेछ पहिले खानेकुरा ल्याऊ भनी आज्ञा गरे तब वृन्दाले अनेक तरसँग चौरासी व्यञ्जन तयार गरी भोजन गराइन् रात परेपछि वृन्दासित अनेक तरका कुरा गरी वृन्दाको पतिव्रता धर्म नष्ट गरिदिए रात बितेपछि जलन्तर रूप छोडी आफ्नो स्वरूप चार हातमा शङ्ख चक्र गदा पद्म लिई दर्शन दिए तब वृन्दा क्रोधित भई हे पापिष्ट विष्णु तिमीले कप गरी मेरो पतिव्रता धर्म नष्ट गरिदियो भनिन् र विष्णुज्ञा गर्छन् हे वृन्दा जालन्धरलाई महादेवले हिजै मारिसके अब तैले वैकुण्ठको आधिपति भएको म नारायण जस्तालाई स्वामी पाएपछि किन फिक्री गर्छेस् हे वृन्दा तँ प्रतीत मान्दिनस् भने अलिखेरमा समाचार पाउलिस् भनी नानातरसँग विष्णुले बृन्द बुझाउँदा भए श्री स्कन्दपुराणे केदारखण्डे कुमार महात्म्युमाराग सम्वाद श्री स्वस्तानी परमेश कथाय विष्णुना क्थायम, बृन्दापतिव्रता धर्महरण न अध्याय।